जब जब रात पढ़ते जब हमीर आपको मचे याद अज बड़ी बढ़ते जान रात सु में यो कहाली लगो शब्द हो जहाँ हम आपको मचे साम्यूपाला तर्सो जहाँ हम आपको मचे याद में हराने गर्श होने ठीक संगे होने मयाले नो रात कटाने गर्सन् तर जो मं आपूसंग होना यो रात सा पीड़ादायी होगी एटा पीड़ा मत बनो रात का प्रत्येक प्रहार कतिपय आप कतिपय आपे जो बाध्यता है हमी बाट टाड़ा भैया भौगोलिक रूप से तस्ता आपेहर को याद में हम तीका होची ना प्रेम में कहीं मिलन नी बिछोड़ भैया अझ बढी हामीलाई पीडा हुन्छ मायामा अझ बढी चोट हुन्छ हामीलाई मायामा त्यसैले पनि तपाईँका ती मुटुमा मिलनका या बिछोडका कारणले बर्सिएका पीडाहरूका प्रत्येक थुपाहरूलाई सङ्घालेर तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा उपस्थित भइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मोटेदेखि मोटेसम्म रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र डब्लु डब्लु डब्लु डट रेडियो सर्वर डट कम डट एनपीबाट संसारभर तपाईँ यतिखेर सुनिरहनु भएको छ अनि म चाहिँ तपाईँ मनभित्रको साथी चन्द्र आज पनि हामी तपाईका सन्देशहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउँछौँ तपाईँको मनमा जतिखेर पनि बल्झिरहने तपाईँका पीडाका आभासहरू तपाईँका प्रेमीलाभासहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने चेष्टा आज पनि गर्नेछु म तपाईँले यो कार्यक्रम युट्युबमा पनि एसएबिआई एसएयुजिएटी सवि सौगात च्यानलमा चाहेको बेला जुनसुकै बेला सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ आज तपाईँका सन्देशहरू तपाईँका एसएमएसहरू लिएर आएको छु तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस त्यस पछाडि एउटा खाली ठाउँ यमयम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा गर्न सक्नुहुन्छ त्यसै गरी फेसबुक युज गर्नुहुन्छ विदेश मा हुनुहुन्छ भने डब्लुडब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अँधेरी कालो रात मीठो कल्पना उर्दैछ पुष्पक विमान यस्तै नै लेखिएको एउटा पोस्ट हामीले यतिखेर गरिसकेका छौँ रेडियो सर्भरको पेजमा तपाईँले त्यो पोस्टमा गएर कमेन्ट गर्न सक्नुहुन्छ तपाईँको आफ्नो मान्छेसम्म तपाईँका सन्देशहरू अवश्य पनि पुग्नेछ र यतिखेर तपाईँका एसएमएसहरू लिइहालसम्म एसएमएसहरू आइसकेका छन् तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यचआरएस एउटा खाली ठाउँ यच यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दिदी म्यासेज गर्नुहोला माफु नहोला मैले यसएच भनेको यस छु यम यम लेख्नु होला यसएचको यस ठाउँमा यच यस आरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको मुटुको कुरा लेखेर चार चार दिदीमा म्यासेज गर्न सक्नुहुन्छ यतिखेर तपाईँको म्यासेज पढ्छु म हाई दादा मि उर्मिला लामा फ्रम पदम पोखरे आजको सन्देश सुनाउनु पर्दा माई शिस बिरामी हुनुहुन्छ उसलाई गिट विल सुन भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच उर्मिलाजी तपाईँको यो एसएमएसको लागि तपाईँकी बहिनी बिरामी हुनुहुँदो रहेछ उहाँलाई हाम्रो तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना बहिनी तपाईँले सुनिरहनु भएको छ होला अवश्य पनि तपाईँसम्म तपाईँको दिदीको यो सन्देश तपाईँसम्म पुगिसकेको छ यतिखेर अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले हाम्रो नियमित एसएमएस गर्ने श्रोता हुनुहुन्छ नियमित श्रोता हुनुहुन्छ उहाँ ढोकामा ज्यान फाल्नुहुन्न ढोकामा ज्यान फाल्नुहुन्न तर पीडा त हुन्छ रहर होइन उसले छोड्न तर बाध्यता पनि हुन्छ मान्छे भएपछि हर मान्छे भएपछि हेर सबको बाध्यता बुझ्नुपर्छ लेख्नुभयो होला सायद उहाँले त्योभन्दा पछाडि पनि उहाँका थुप्रै एसएमएसहरू थियो होलान् यति मात्र आयो मुस्कान शर्मिलाजी थ्याङ्कयू सो मच तपाईँको एसएमएसको लागि अवश्य पनि धोका पायो भन्दैमा जानै फाल्नुहुन्न आफूलाई नै आफूलाई नै असर पर्ने कुनै पनि कार्य गर्नुहुन्न पीडाहरू मान्छेलाई पर्छन् पीडाहरू तपाईँले नसोच्नुहोस् कि पीडा तपाईँको जिन्दगीको अन्तिम पाटो हो त्यो पीडाभन्दा अगाडि तपाईँ जान सक्नुहुन्न तर पीडा यस्तो माध्यम हो जसले तपाईँलाई अझ बलियो बनाउँछ तब को मोटूला अज बड़ी मजबूत बना पीड़ा सहनला जिंदगी में आई पर्ने प्रत्येक पीड़ा कम करा सहयात्री बनते पीड़ा किसान पीड़ा पर्यटन दुख पर्यो वालों ज्यादा फालने काम से कर जो लगता है मैं थैंक यू सो मच शर्मिलाजी तैयार को एसएमएस को लगी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु म यही साथी गोगन पानीबाट माई फ्रेन्ड कुमार अविरल प्रेमी रोमियो दिपा रमेश राम शिष बिमला एन लाई, लव यु भन्छु र हर्पलको साथी उसलाई एन हजुरलाई लभ यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि मलाई पनि सम्झनु भएको छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्नुभएको छ अ यो निसाजीको पढेँ मैले भर्खरै दादा नमस्ते इट्स मि उमेश तामाङ फ्रम हेटवडा लाल लालझाडीबाट मेरो सन्देश भन्नुपर्दा मेरो मायलु सरगमलाई यो चिसो मौसमको न्यानो माया भन्न चाहन्छु भन्नुभएको छ त्यस पछाडि उहाँले केही लेख्नु भएको होला तर यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सरगमजीले पनि सुनिरहनु भएको होला तपाईँलाई पनि न्यानो माया सायद शब्दहरूबाट अथवा फोनबाट अथवा एसएमएसहरूबाट तपाईँसम्म अवश्य पनि आइपुग्नेछ अर्को एसएमएस गर्नुभएको छ खाइदा खानाहरू भयो भन्नुभएको छ खाइसकेको छु तपाईँले पनि खानुभयो होला म नामटरबाट सोनी रुम्बा भन्नुभएको छ अ छोडेर जाने नेस्ट्रीलाई बेसी भन्न चाहन्छु ओके भाइ भन्नुभएको छोडेर जानेहरू पनि अचम्मकै हुन्छन् कहिलेकाहीँ यस्तो लाग्छ सोनीजी छोडेर जाने मान्छेहरू अझ हामीलाई माया लाग्छ उनीहरूको अझ हामीलाई सम्झना हुन्छ उनीहरूको त्यसैले त हामी अझ बढी छोडेर जानेहरूलाई जसले हामीलाई पीडा दिएर जान्छ उसैलाई पीडा नपरोस् भनेर कामना गर्छौँ सायद माया अर्को एउटा बाटो यही नै होला थ्याङ्कयू सो मच सोनेजी तपाईँको एसएमएसको लागि थुप्रै साथीहरूले एसएमएस र कमेन्ट गरिरहनु भएको छ तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आर यच एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ अर्को एसएमएस गर्नुभएको छ विगत सबैको हुन्छ पीडा सबैसँग हुन्छ होइन त दादा रोयो भने आँसु सबैको आउँछ सङ्गीत लामा फ्रम दुई बाटो भन्नु आज अवश्य पनि सङ्गीता चाहिँ विगत सबैको हुन्छ पीडाहरू सबैलाई हुन्छ रुँदाखेरि आँसु सबैको उजर्छ कहिलेकाहीँ हामी पीडा लुकाएर रुन्छौँ भित्रभित्रै जसलाई समाजले देख्न सक्दैन मान्छेले देख्न सक्दैन तर पनि हामी रोएका हुन्छौँ त्यसैले पीडा सबैलाई पर्छ विगत सबैको हुन्छ किन पीडा किन चिन्ता लिनु होइन र थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि सुनिजी त्यसै गरी अह सङ्गीताजी माफ गर्नुहोला थ्याङ्क सो मच जी, अर्को एसएमएस गर्नुभएको छ मि सुस्मि तामाङ फ्रम नेवार यो मुटुदेखि मुटुसम्मसम्मको जुनैली रातमा मेरो पहिलो अह मेरो हिरो भन्नुभएको रहेछ उहाँले मेरो हिरो आरलाई धेरैभन्दा धेरै मिस यु एन्ड लभ यु भनिदिनु दादा ओके भाइ भन्नुभएको छ आरजी तपाईँलाई धेरै सम्झिरहनु भएको छ सुष्माजीले र लभ यु भनी भन्नुभएको छ उहाँलाई पनि सन्देश गर्नु नभुल्नु होला थ्याङ्क यू सो मच अर्कै सुमिस गर्नु भएको छ हेलो दाजु के छ हो न्यू खबर मि हेनपा आर्ट कमानीबाट विनोद तामाङ दाजु हेर्नु न माया भनेको चिज कस्तो हो यो मलाई त मायाले पनि पागलै बनायो कि भन्नुभएको उहाँले अरू कुरा पनि लेख्नु भएको थियो होला विनोदजी माया यस्तै हो बुझिन नसक्नुहुन्छ वास्तवमै भन्ने हो भने कहिलेकाहीँ तपाईँले कत्तिको महसुस गर्नुभएको छ नि विनोदजी तर मैले धेरै महसुस गर्ने गरेको कुरा कहिलेकाहीँ हामी यस्तो सोच्छौँ हाम्रो आफ्नो मान्छेलाई पीडा नदेऊ चिन्ता नदेऊ हाम्रो आफ्नो मान्छेले भन्नुभन्दा अगाडि नै उनीहरूको मनको कुरा बुझौँ हामीलाई यस्तै फिल हुन्छ तर कहिलेकाहीँ यो गर्दा पनि नहुने त्यो गर्दा पनि नहुने बाध्यता यो दोहोरो अप्ठ्यारोमा हामी पर्छौँ सायद यो गर्दाखेरि मेरो मान्छेको मुटुप्पो दुख्छ कि यस्तै यस्तै स्वभावहरू हामीमा यस्तै यस्तै सोचाइहरू हामीमा आउँछ त्यो बेला चाहिँ अलिक गाह्रो हुन्छ त्यही भएर पनि पाक्दै हो कि जस्तो लाग्छ कहिलेकाहीँ मायामा पढ्दाखेरि यस्तै आभास हुन्छ अर्को विश्वास गर्नुभएको छ नमस्ते दाजु रात्रिकालीन सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु मि मनिष लामा आज मेरो सन्देश आज मेरो सन्देश लभली भन्नुभएको छ उहाँले उहाँको सन्देशलाई म पढ्दैछु अलिकता <laughs> मिलाउँदैछु यता कम्प्युटरमा पनि अँ एसएमएस गर्नुभएको छ बिरजीको पढेँ मैले रात्रिकालीन सन्चै हुनुहुन्छ मि मनिष लामा आज मेरो सन्देश लभली एन्ड प्यारिसिस प्रियालाई मिस यु एन्ड लभ यु र हजुरलाई पनि मिस यु अलर्ट के ओके बाई बाई भन्नुभएको छ मनिषजी थ्याङ्क यू सो मच मलाई पनि सम्झनु भएकोमा अर्को एसएमएस गर्नुभएको छ हाई दादा आई एम मीनाक्षी तामाङ फ्रम हेनपा उन्तिसबाट धेरै सम्झिनुहुन्छ उहाँले पनि खुसी लाग्यो मिनाक्षीजी तपाईँको पनि आयो एसएमएस हेटौँडा उन्तिस नेवार पानीबाट सम फ्रेन्ड्स आर रिमेम्बर्ड बिकज अफ दियर स्माइल सम फ्रेन्ड्स आर रिमेम्बर बिकज अफ देयर स्टाइल बट भन्नुभएको छ त्यस पछाडि उहाँको अरू एसएमएस थियो तर एती मात्र आयो जी सरी है त थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दा यो माय भनेको के हो म त छक्क परेँ मलाई थाहा भएन भनिदिनु होला हाई है, दा एम आइएम रन्जु बर्थला हाँडी खोलाबाट हुनुभएको छ रन्जुजी माया भनेको के हो मलाई पनि ठ्याक्कै परिभाषा थाहा छैन तर तब कसईप्रति ये भावना राख्ह जो प्रति तब आप देखना चाहूँ उसको मन जितू उ खुशी राखू तब ये महसूस हो समझ तय में हो तो आवाज तो मिठास जो तझन हो सदैव तो नहीं सच्चा मया हो तब को हो माया परिभाषा तेरी भनऊा थैंक यू सो मच तेम एस के लिए अर्कमएस गर्नुभएको छ अहि सन्चै हुनुहुन्छ त भन्नुभएको छ सन्चै छु म हाँडी खोलाबाट अम्बिका जिम्बा आफूले सोचेको जस्तो हुने भए यो संसारमा किन रुन्थ्यो होला र मान्छेहरू आफूले चाहेको भन्नुभएको छ त्योभन्दा पछाडि उहाँको यसोमा थाहा छैन अवश्य पनि हाँडी खोलाबाट गर्नु भएको छ अम्बिकाजी मान्छेले सोचेको जस्तो मान्छेले चाहेको जस्तो भइदिए संसार अर्कै हुन्थ्यो होला सायद यो पीडा यो आकाङ्क्षा यो खुसी भन्ने कुरा केही पनि हुँदैन थियो होला मान्छेले चाहने बित्तिकै पाएपछि कुनै कुरा पाउनुको मजा पनि रहने थिएन होला सायद थ्याङ्क्यु सो मच अम्बिकाजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि भैँसे साथबाट सरगम गोली माई ए टु जेड फ्रेन्डलाई मिस यु एन्ड मेरो मुठु उमेशलाई धेरै धेरै मिस यु एन्ड लभ यु भाइ दादा भन्नुभएको छ उमेशजी मकमरण भयो होला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दादा खाना भए त भन्नुभएको छ खाना भइसकेको छ म पदमपोखरी एन्ड ठुलो थलेबाट बिना गोले धेरै दिन धेरै महिना भए दादा तपाईँहरूलाई नसम्झेको के छ हालखबर भन्नुभएको छ सबै ठिक छ तपाईँले पनि योभन्दा अगाडि पनि लेख्नु भएको होला यति मात्रै एसएमएस आयो अवश्य पनि हामीले पनि सम्झिरहेका छौँ तपाईँले आज सम्झनु अवश्य पनि हामीलाई सदैव सम्झिरहनुहोला पदम पोखरीबाट गर्नुभएको छ बिनाजी बिनाजी माया नमार्नुहोला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को स्कुलमा छ हाई दादा कृति तामाङ फ्रम शिखर कटेरीबाट मेरो मुटुको धडकन विशाललाई लभ यु भन्न चाहन्छु पाएँ भन्नुभएको छ विशालजीले तपाईँको सन्देश पाइसक्नु भएको छ एकैछिनमा हेर्नु सायद फोन आउँछ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि कृतिजी अर्को स्करमा छ दा इटमी अनिता बल फ्रम भैँसे किसिडी आजको सन्देश भन्नुपर्दा मेरो मम आ पापा बिरामी हुनुहुन्छ मेरो मम एन्ड पापालाई गिटुइलिसोम भन्न चाहन्छु भन्नुभएको छ मम र पापालाई हाम्रो तर्फबाट पनि गेटवली सुन् भन्न चाहन्छु थ्याङ्क यू सो मच अनिताजी तपाईँकी हो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्रदा आरामै हुनुहुन्छ भन्नुभएको छ सन्चय छु मही बसन्ती घिसिङ राजथक्कर मिठो सम्झना छ भनिदिनु नला दादा भन्नुभएको छ राजी तपाईँलाई सम्झना भन्नुभएको है त थ्याङ्क्यु सो मच बसन्तीजी तपाईँकै यो एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर आर याचआआरएस एउटा खाली ठाउँ यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँको एसएमएस हामी लिएर आउनेछौँ र तपाईँका कमेन्टहरू पनि थुप्रै आइरहेका छन् डब्लुडब्लुडब्ल्यु डट फेसबुक पेजमा तपाईँको कमेन्टहरू आइरहेका छन् तपाईँको कमेन्ट पनि एकैछिनमा लिन्छु त्योभन्दा अगाडि एउटा सुमुद्री साङ्गीतिक आवाज तपाईँको लागि दिवा साथी यहाँ पग्लै दिलको क्या हो हेर्ने खेल्ने सुन्दर्य शान्तिको आवाज तपाईँको लागि राखे मैले जब जब माया पर्छ मुटुमा मायाहरू धड्किन थाल्छ तब हामीलाई पनि यस्तै आवाज हुन्छ हामी के गरौँ कसो गरौँ <laughs> सधैँ यही भावनाहरू हाम्रो मनमा जागृत भइरहेको हुन्छ र तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशम र डब्लु डब्लु संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र अब रबेबुक कमेंट लु तमेंट हो तब का कमेंटर शुरू मदिना रायजी के कमेंट कर हाई मत्र ऐसा थैंक यू सो मच मदिनाजी तब कमेंट को लिए तेगरी अर्क कमेंट कर शिशिर लिंबू जी ने वहां लिख् हेलो चंद्रदा नमस्कार साथ ही रात्रि कालीन अभिवादन आई म शिशिर लिंबू धनकुटा तेलिया सात खामनेरा घर भाई हाल सात समुद्र पारी देश बहराइन बाट आज मैसेज भन्नपर्ता मेरे मन कि नानू मगर लीठो मया लाथ में धीरे धीरे मिसु अठो सपने को कामना अह राति भरि राति सपनामा भेट्ने ल नक्कली भन्दै बाबाइक डाइट भन्नु आज बस्यो भने सपनामा भेट्नुहोला तपाईँको आफ्नो मान्छेले पनि तपाईँले कुरिरहनु भएको होला थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि ला सिसिरजे सुनिरहनु ला, भएको होला डब्लु डब्लु डब्लु डट छैन भने पनि तपाईँले युट्युबमा एसएबिआई एसएयुजिएटी सवि सौगात सर्च गर्नुहोला त्यो च्यानलमा हामीले मेरो कार्यक्रमहरू सबै अपलोड गर्ने गरेका छौँ र तपाईँहरूले सुन्न सक्नुहुन्छ रेडियो सरोवरका अन्य कार्यक्रमहरू र विभिन्न रमाइलो भिडियोहरू पनि अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित कमेन्ट गर्नुहुने साथी हाँडी खोला रेडियो श्रोता क्लबको उहाँ संयोजक पनि हुनुहुन्छ युनिसा थिङजी उहाँले कमेन्ट गर्नुभएको छ सर्वप्रथम त स्विट भोइसको धनी चन्द्र दाजु हजूला रात्रिकान को समय में रात्रिकालन अभिवादन साथ में मा, मीठो मया रे राखी छो हई दाजू भाज मेरे मिठो माया मिठो मीठो समझना मी आ, उसे को स्माइल उसे को स्पर्शी दुखी अभागी युनि लामा युने छ गुगन पानीबाट दाजु आजको म्यासेज परदेशमा हुनुहुने बेस्ट फ्रेन्ड अविरल प्रेमीलाई सम्झिरहेको छु भन्न चाहन्छु साथमा मेरो मनमुटुको छेउमा बस्न खोज्ने कोही कसैलाई लभ यु मिस यु र अल इट टु जेड फ्रेन्ड एन्ड सिस र ब्रदरहरूलाई अह थ्याङ्क यू अह ब्रदरहरूलाई अललाई ब्रदर ओके थ्याङ्क यू लास्टमा र अँ लास्ट लास्टमा उहाँले आर लेख्नु भएको रहेछ आर घलानलाई पनि मिस्यू भन्न चाहन्छु ल दाजु भन्नुभएको छ थ्याङ्कू सो मच तपाईँको कमेन्टको लागि यो निसा चाहिँ आगामी दिन पनि तपाईँको यस्तै कमेन्टहरूको अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ अनु तामाङ थोकरजीले कहिले हाँसो कहिले आँसु जिन्दगीको रित रहेछ कहिले हाँसो कहिले आँसु जिन्दगीको रित रहेछ मेरो अह मेरो हार में ना सदैं सधैं तिम्रो नाई जीत रहे कंसू कंसू जिंदगी को रीत रहे मेरे हार में नहीं सध तिम्रो नित रह रहे सधैं इसी न खुशी हो मेरे हार में रध इस नुशी हो मेरे हार में रजिशु मत आंसू आंसू दी निम्रो झूठो प्रीत रहे भन्न राम्रो भावना थ्याङ्क यू सो मच अनुजी उहाँले अगाडि लेख्नुहुन्छ यो अँधेर रात एन्ड मायालुको यादसँगै स्विट भोइसको धनी हजुरलाई अल्पकालीन जिन्दगीको दीर्घकालीन सम्झना र मिठो माया है दादा मायाले कहिले रुवाउँछ अनि कहिले हँसाउँदो रहेछ चटक्कै माया मारेर मार्न पनि सकिनँ अनि तिमीलाई सम्झना पनि बिर्सु भने पनि मेरै आँखा अगाडि हुन्छौ सो लभ यु so, माई हार्ट really love you i wish you happy your life and especially love you so much my dear heart miss you all time have a nice and मिस यू, माय अल फ्रेन्ड्स अनु तामाङ हेटौँडाबाट पदमपोखरीबाट बाई भन्नुभएको छ थ्याङ्क्यु सो मच अनुजी तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोमियो अरिजितजीले उहाँले लेख्नु भएको छ हेलो स्विट भोइसको धनी चन्द्रदादा सन्चै हुनुहुन्छ अनि यो रात्रिकालीन कालो रातको न्यानो माया तपाईँको लागि महुँ तपाईँकै आत्मीय साथी सन्तोष नगरकोटी हटियादेखि सन्चै अहाँ साँच्चै साँच्चै दादा दिन बित्दै जान्छ जबरात पर्दै जान्छ नि पढ़ जब आपू ने चाहे मयाला समझे निधाओं पाऊदन निकाऊन पाऊँ निके नमाइल होद निके नमाइल फिलिंग होद हो माई ड्रीम गर्ल मसंग अरे उसलाई बिर्स सकद miss you my dear girl yes ke pandey chutin chhodada bye take care miss you one always thank you so much estai ho sadoshi aftu manche aawata daara hununcha taipani harphal harchen hamrai chhedma raeko aawaz garchhau hami kailikai runchhau kailikai haschau bhayeko ya bharo estai estai hunchan thank you so much tapai ke ho commit kala ke arko comment garnu bhaycha anjani kanchu ji le waha le lekhnu bhaycha maya bhaneko थाहा छ धोका भनेको पनि थाहा पाएँ ब्रो तर पनि हर तर पनि हार मान्दिनँ किनकि छोडेर गए पनि माया त लाग्दो रहेछ आज उसले अरूसँगै जीवन बिताइसक् सकेको रहेछ एनिवेज जे भए पनि मेरो उनलाई उनी जेलाई मिस यु अरूको खुसीमा खुसी हुँदा मन रमाइलो लाग्दो रहेछ चन्द्रदा ओके गुड नाइट दा इन मिस यु मी शांति भातिजी सब भागी को कुरा तब जो कर सब भाई पीड़ा बेला होने हो पीड़ा यह अर्थ में कि हमे को साथ हम सब छुशी योग अर्थ में कि हमारा मं हमें मिना भी खुशी भगंधा बड़ी खुशी को होना सकते थैंक सो मच तब के ये कमेंट का लगी आगामी दिन में तब ये कमेंट को हम अपेक्षा कर थुप्रै कमेन्टहरू छन् नौ बजेर बयालिस मिनट गइसकेको छ एसएमएसहरू पनि थुप्रै छन् यतिखेर तपाईँको कमेन्टलाई नै जोड्न चाहन्छु तामाङ आशिषजीले कमेन्ट गर्नुभएको छ हाई दा इट्स मे आशिष मुक्तान एन्ड मेरो मुटुदेखि मुटुसम्म माई यसलाई मिस यु आई लभ यु भनिदिनु है दादा भन्नुभएको छ अवश्य पनि उहाँको तर्फबाट आई लभ यु भन्नुभएको छ आशिषजीले यस चाहिँ सुनिरहनु भएको छ भने एकचोटि कल गर्नुहोला प्लिज म तपाईँलाई यही आग्रह गर्छु अर्को कमेन्ट गर्नुभएको छ क्रिस्चियन नानु मुक्ताञ्जीले उहाँले लेख्नु भएको छ हाई चन्द्रब्रु रात्रिकालीन अभिवादन हजुरलाई आज मिको फ्रेन्डहरू जुनु तारा संजु कुमारी सरस्वती इन्द्रमान आत्मा त्यसै गरी सुमन अशोक रिस्ता पवित्रा अल आई मिस यु लभ यु भन्दै भनिदिनु है स्विट भोइस मार्फत एट विशेष गरी उहिनी स्टुरीलाई मुटुभरिको माया भन्दै छुट्टिन्छु शुभरात्रि हजुर बाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई यो कमेन्टको लागि र जसको नाम लिनुभएको छ धेरै सम्झनु भएको छ तपाईँहरूलाई यो सधैँ स्वागतबाट अर्को कमेन्ट गर्नुभएको छ हाई दाई मी नम्रता फ्रम भैँसे साथबाट आज उदयपुरमा रहनुहुने अह उदयपुरमा रहनु हुने, मेरो हटले कान्छा मनिक घलान्जीलाई लभ यु अल टाइम एन्ड धेरैभन्दा धेरै मिस गरेको छु एन्ड सधैँ तपाईँको वेट गरिरहने छु एन्ड आई होप यु नेभर हट एन्ड फर्केट बी ओके ब्रो गुड नाइट हैव अ स्वीट ड्रीम अनमासा थैंक सो मच तपाईलाई यो कमेन्ट क लागि मोनिका जीले पनि शायद सुनि रहनु भएको होला तपाईको भावनालाई एकैछिनमा क ल आउँछ अपेक्षा गरौ अर्को कमेन्ट गर्नुभएको छ हेलो एन्ड उहाँले लेख्नु भएको छ अह उहाँले लेख्नु भएको छ हेलो गुड इभिनिङ के छ हजुरको हालखबर वेक अप विथ अह determination भन्नुभएको छ उहाँ रिटर्निङ सुन भन्नुभएको छ उहाँले नाम चाहिँ पुरा के हो महेश तिवारीजीले नवलपुरबाट उहाँले लेख्नु भएको छ वेक अप विथ डिटर्मिनेसन गो टु बेड विथ सेटिस्फ्याक्सन दिस स्टाटस बिलोङ्ग्स टु अल माई डियरेस्ट फ्रेन्ड्स भन्नुभएको छ गुड नाइट टेक केयर अल भन्नुभएको छ महेश तिवारी फ्रम नवलपुर थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि नम्रताजीको पनि पढेँ मैले त्यसै अर्को कमेन्ट गर्नुभएको छ ह्यारी खनाल कुकिनजीले उहाँले लेख्नु भएको छ अनि मेरो कमेन्ट पढिदिने चन्द्रलाई पनि धेरै धेरै धन्यवाद अनि गुड नाइट ह्याभ अ स्विट ड्रिम एन्ड टेक केयर भन्नुभएको छ उहाँले अर्को पनि लेख्नु भएको थियो रहेछ त्योभन्दा अगाडि नुन साल्टमा कति शक्ति हुन्छ त्यो नुन बार्नेलाई नै थाहा हुन्छ गुमाउनुको पीडा चोखो गर्नेलाई नै थाहा हुन्छ हामीबिच कुनै रिलेसन नभए पनि म तिमीलाई माया गरिरहन्छु मात्र तिमीलाई एले गुड नाइट ह्याव अ स्वीट ड्रीम लव यू सो मच बनुवासा थैंक सो मच हरिजी तपाईको कमेडीको लागि अवश्य पनि सधैं मय गन होला वाला खुशी राख्नु होला सधैं सधैं खुशी रहनु होला तपाईको सन्देशमा सबै पुगिसकेको छ अरु को कमेन्ट गर्नु बाच्छ राज तामाङ जी ले तिमले तिमले न्यानो हुन्छ भने तिमलाई न्यानो हुन्छ भने आफैलाई जराई दिन्छु म तिमीलाई न्यानो हुन्छ भने आफैलाई जलाइदिन्छु म जसो गरी चल्छ जीवन त्यसरी नै चलाइदि चला चलाउँदै जान्छु भन्नुभएको छ यति धेरै त्याग कहिले कहिले धेरै त्याग गर्दाखेरि नै राज्य आफैलाई हिँड्यो हुन्छ हो आफूलाई माया गर्ने मान्छे बाध्यताले छुट्यो भने तपाईँ त्याग गर्नुहोस् तर कसैले तपाईँलाई बाध्यताले होइन जानी जानी छोड्छ भने उसैको यादमा उसैको लागि जीवन समर्पित गर्नु पनि अलिक गाह्रो नै हुन्छ जिन्दगी त्यतिकै चल्दैन यो संसार टिटफोड ट्याटको लागि मात्रै ठिक छ जसले जस्तालाई जस्तै गर्न सक्छ नि त्यस्तै गर्न सक्छ उसको लागि मात्रै यो संसार मायाको संसार भन्ने गर्छौँ हामी यो संसारमा मायाको संसार हाम्रो कल्पनाको संसार हामीले जब हामीलाई पनि माया गर्ने आफ्नो मान्छे भेट्छौँ नि तब मात्र मायाको संसार बलियो हुन्छ नत्र भने यो संसार जस्तालाई त्यस्तै हो तपाईँले ऐनामा आफूलाई जस्तो देख्नुहुन्छ ऐनाले त्यस्तै देखाउँछ त्यसैले आफूभन्दा अगाडि जस्तो छ उसलाई त्यस्तै व्यवहार गर्न सकेन भने पनि जिन्दगीमा धोका पाउँछौँ यो मैले पनि भोगेको कुरा हो तपाईँले पनि भोगे भोग्नुभयो होला मायामा नै नभए पनि व्यवहारहरूमा तपाईँले भोग्नुभयो होला थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि ला। उहाँले अगाडि पनि लेख्नु भएको छ हाई दादा दा दर्शन मी राज र तामाङ हाल मलेसियाबाट मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको टुक्रा भैँसे किसिडीको बसन्ती घिसिङलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु हर पल बसंती टीवी लाई समझिखे न समझे कने पल छाइन भू बसंती जी एती मैगन भाषा वहां अवश्य वहाँ एक कल से गोला एसएमएस जे गुना भाई होता थैंक यू सो मच तमेंट को लगी थुप्रे कमेंट पढ़े तब का थुप्रे एसएमएस बाकी तरह हमीसंग नौ बजे सत्तालीस मिनट गईस समय एकदम कम छह हम पुनः लाने अगली एटा सुमधुर सांगीतिक आवाज तब को तपाईंलाई केही सुन्द्री सङ्गीतका आवाज तपाईँको लागि राखेँ मैले थुप्रै साथीहरूको एसएमएस र कमेन्टहरू बाँकी छन् र तपाईँहरूलाई आग्रह पनि अब चाहिँ तपाईँका एसएमएस र कमेन्टहरू अब नगर्नुहोला जति पनि एसएमएस र कमेन्टहरू छन् ती कमेन्टहरू चाहिँ म अवश्य पढ्नेछु तपाईँको एसएमएसहरू अवश्य पढ्नेछु र पहिला एसएमएस पढेर सघाउँछु र तपाईँका एसएमएसहरूलाई बन्द गर्नतर्फ लाग्नेछु यदिखर एसएमएसर थुप्रेन भाषा मैं क्यासम पढ़े एक चोटी खोज्दु कृतिजी को पढ़ी सकते अनीताजी को पढ़े ते गई बसंतीजी को मैं पढ़ी सकते अवश्य रो एसएमएस कर हाँ यहाँ देख पढ़े अवश्य कमेंट कर एसएमएस करमेंट भापनी हाई दादा इट्स मे डोलमा लामा फ्रम भैँसे छ बाट, खाना खानुभयो त अनि माई सन्देश भन्नुपर्दा अल लाई, आई मिस यु भन्न चाहन्छु दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच डोलमा डोलमाजे तपाईँको यो एसएमएसको लागि सदैव तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै अर्को एसएमएस गर्नुभएको छ हेलो दादा गुड इभिनिङ एन्ड खाना खानुभयो त इट्स मे फुलमाया डिम्डुङ फ्रम भैँसे छ किसिडीबाट दादा आज मेरो सन्देश भन्नुपर्दा माई अल भन्नुभएको छ त्यस पछाडि पनि उहाँले के लेख्नु भएको होला तर माफ होला तपाईँको यति मात्र एसएमएस आयो है त थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि फुल मायाजी त्यसै अर्को एसएमएस गर्नुभएको छ चन्द्र दाजु यो रात्रिकालीन चिसो मौसममा न्यानो अभिवादनका साथमा मिठो माया मिठो सम्झना हजुर एन्ड सर्भर होल युनिटलाई मे अदुखिन सिविनी मुक्तान भन्नुभएको छ मैले अलिकता बुझिनँ माफ गर्नुहोला मैले गलत उच्चारण गरेको जस्तो लाग्यो आ, दुखी लेख्नु भएको होला उहाँले सिबिनी लेख्नु भएको छ मैले अलिकता गलत गलत पढेकी जस्तो लाग्यो सायद उहाँले गलत लेख्नुभयो वा मैले गलत बुझेँ मुक्तान भन्नुभएको छ सबिना मुक्तान लेख्नु भालो होला उहाँले दुखी सबिना मुक्तानजी फ्रम भन्नुभएको छ त्यसभन्दा पछाडि चाहिँ उहाँको पुरा एसएमएस आएको छैन थ्याङ्क्यु सो मच सबिनाजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ माया गोले खोलाबाट दादा मान्छेले सोचेको जस्तो हुँदैन रहेछ म मेरो फर्स्ट लभ दिपेश थिङजीलाई लभ यु भन्न चाहन्छु अझै पनि थाना भर्याङ भन्नुभएको छ त्यो त्योभन्दा पछाडि उहाँको पुरा प्राप्त भएको छ होइन दिपेशजीलाई अझै पनि माया गर्नुहुन्छ म बुझ्न सक्छु तपाईँको यो मायालाई मायाजी साँच्चै नै छोडेर जानेलाई पनि हामी कति धेरै माया गर्छौँ त्यो महसुस सायद जिन्दगीमा एक नै सबैले गरेको हुन्छ जे होस् माया गर्नु भएको छ तपाईँदेखि साँच्चै उहाँ छुटेर गइसक्नु भएको छ भने सदैव यसरी पनि हुँदैन तब आपको नया जिन्दगी सुरू कर हो पीड़ा होूल सकते पेलो मयाला तरह मया में पैलो दोसों भेज हो हमें जिस पेलो सर्वप्रथम हृदय देखि नया गये तो नहीं हम पेल्लो मया जस्तु लाई तर कहीं यो होया छुटी सके जोसंग हम जिंदगी जो उंग हम उंग भाई बड़ी मया कर विगतलाई भुलेर अगाडि बढ्दा नै राम्रो हुन्छ विगतका कुराहरू भुल्नु भन्दै फेरि सबै कुरा भुल्नुपर्छ भन्ने छैन विगतलाई सम्झनुहोस् तर सम्झेर आँसु बोगाउने न्युमा होइन बरु विगतलाई सम्झेर आफैले आफैलाई बलियो बनाउनुहोस् मुटुलाई बलियो बनाउनुहोस् अनि अगाडि बढ्नुहोस् थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मायाजी पछि मिस सृजना फ्रम बसमाढी मायाले किन कहिले हँसाउँछ कहिले रुने बनाउँछ होला है प्लिज भन्नुहोस् न है भन्नुभएको छ त्यस पछाडि पनि उहाँले केही लेख्नु भएको कि जस्तो लाग्यो सृजनाजी मायाले किन हँसाउँछ किन रुने बनाउँछ वास्तवमा मायामा रुनु र हाँस्नु हाम्रै हातको कुरा हुन्छ हामीले मुटुलाई कति कमजोर बनाउने मुटुलाई कति बलियो बनाउने भन्ने कुरामा भर पर्छ हो दुःख पर्दा सबैजना रुन्छन् हमें मा रु मै में धोका पाइदा अज बड़ी रुंचा हम तर रुने रुने मोटूला तब को बलिए बनाने भाषा तबूला कड़ी माया कर यदि तबले मैयानी तुला कीड़ा दून हो रुनोस्ुन पर्च मेरे सारोक तब सद सेयर करब पीड़ा पर्च म थाम्न सक्दिनँ रुन्छु बरु कोही नभएको ठाउँमा रुन्छु एक्लै गएर मनमा दबाएर रुन्दिनँ आवाज निकालेर रुन्छु आवाज निकालेर जति पनि पीडाहरू छन् आँसुमा बोकाउँछु अनि एकैछिन पछाडि सोध्नुहोस् त कति रिफ्रेस हुन्छ तपाईँ फ्रेस हुनुहुन्छ त्यसैले रुनुपर्छ रुनु नरुनुहोस् म भन्दिनँ तर सधैँ म रोएर राम्रो होइन श्रीजनाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नु भएको दादा मी बसन्ती सबिना भाउजूलाई बबिता मुक्ताललाई मिस गरिरहेको छु मिरिक शिष आशा शिषलाई नै मिस गरिरहेको छु भनिदिनु होला भन्नुभएको छ ल है त सबैजनालाई मिस गरिरहनु भएको बसन्तीजीले थ्याङ्क यू so सो मच तपाईँको एसएमएसको लागि अर्को स्पिस गर्नुभएको छ हामी एकदमै अन्तिम अन्तिममा छौँ एसएमएस र कमेन्ट अब नगर्नुहोला भनिरहेको छु म म त्यसैले अन्तिम अन्तिमतर्फ लागिरहेको छु एसएमएस पढेर सघाउँदैछु पहिला अर्को स्स गर्नु भएको छ द्या दर्शन हाई इट्स मि सो नो फ्रम भोइसे टुडे माई एसएमएस ए टु जेट फ्रेन्ड मिस यु लभ यु एन्ड स्पेसल्ली मेरो कान्छु यसलाई एन्ड भर युको लागि ओके भाइ दादा टेक केयर भन्नुभएको छ थ्याङ्क सो मच होनुजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो त म लक्ष्मी लामा फ्रम हाडी खोला मेरो अतिथलाई भुलाइदिने मेरो कान्छुलाई लभ यु टु एन्ड मिस यु आफूलाई भन्दा धेरै गर्नुहुन्छ भन्नुभएको छ त्योभन्दा पछाडि नि उहाँले के लेख्नु भएको होला थ्याङ्क यू सो मच लक्ष्मीजी अर्को इस्पिस गर्नुभएको छ तिमीले दिएको चिनो हेरे कटाउँदैछु पल यो रातहरू पल पलमा गुन्जिरहन्छ तिमीले गरेको ती बातहरू भन्नुभएको छ अरू पनि लेख्नु भएको होला थ्याङ्क यू सो मच यो मिठो भावनाको लागि अर्को इस गर्नुभएको छ उही परदेशीको यादमा कमला लामा भैँसे दुई दादा मेरो कालुलाई आपिसिउ भनिदिनु होला भन्नुभएको छ लाइ त कालेजी तपाईँलाई धेरै सम्झिरहनु भएको छ कमलाजीले थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि र अब भने मैले एसएमएस सघाएँ एसएमएसलाई यति नै बिट मारे एकैछिन तपाईँका कमेन्टहरू पनि पढिहाल्छु र तपाईँका कमेन्टहरू सुरु हुन्छन् यसरी कमेन्ट भनौँ अथवा एसएमएस म्यासेज नै भनौँ हामीलाई म्यासेज गर्नुभएको छ दिलको धनी बुद्ध लामाजीले हामीलाई निरन्तर सम्झिरहनुहुन्छ उहाँ हाम्रो कोरियामा हुनुहुन्छ हाम्रो श्रोता क्लबको संयोजक पनि हुनुहुन्छ उहाँ उहाँले लेख्नु भएको छ केही समयको अन्तरालपछि पुरानो ठाउँ अनि परदेशी बसाइलाई स्थायित्व दिँदै कोही कसैको माया सम्झना अनि यादमा सुनौलो जीवनको दुःखको पहाडसँगै सङ्घर्षको मैदानमा पौडिन विमश जीवनको सन्ध्याकालीन अभिवादन साथमा नमस्कार भन्नुभएको छ वाले अगाडि लेख्नुहुन्छ म उही कान्छुको कान्छु दिलको धरी बुद्ध लामा रेडियो श्रोता सङ्घ दक्षिण कोरियाबाट उहाँले लेख्नु भएको छ आज मेरो सन्देश भन्नुपर्दा सर्वप्रथम त बाबाआमालाई बिरालो ठाउँबाट म मिठो सम्झना भन्न चाहन्छु साथमा सम्पूर्ण आत्मीय साथीहरूलाई बिर्सेको छैन सम्झिरहेको छु भन्दै विशेष गरी हर्दमा हर्पल अलिकति लजाउँदै अनि अलिकति मुस्कुराउँदै मनको फुलबारेमा मनको फुलबारेमा फुलिरहने मनमोटुकी प्यारे जीवन सङ्गिने कान्छुलाई मिस यु एन्ड लभ यु सो मच लाठी भन्दै विदा हुन्छु भन्नुभएको छ सो मच बुद्धजी तपाईँको यो म्यासेजको लागि अवश्य पनि तपाईँ पनि सुनिरहनु भएको होला मेरो आवाजलाई अनि तपाईँको यो म्यासेज उहाँले पनि सुनिरहनु भएको होला तपाईँका एसएमएसहरू तपाईँको कमेन्टहरू पढिरहेको छु र मैले कमेन्ट एसएमएस चाहिँ बन्द गरिसकेको छु तपाईँका थुप्रै कमेन्टहरू बाँकी छ भने केही साथीहरूले हाम्रो एसएमएस पनि आउँदैन कमेन्ट पनि आउँदैन भनिरहनु भएको छ मैले प्राप्त भएका जति चाहिँ सबै पढ्ने कोसिस गरिरहेको हुन्छु पढ्न भ्याएन भने पनि तपाईँको नाम भए पनि लिइरहेको हुन्छु हेर्नुहोस् न कार्यक्रम चलाउँदा चलाउँदै अहिले नै रुगा लागिसक्यो अचम्म लाग्यो सायद अलिअलि चिसोले होला तपाईँले पनि चिसोको महसुस गरिरहनु होला रुखाखोकीले सुताइरहेको होला तपाईँले याद गर्नु भएको छ कि छैन कहिलेकाहीँ हामी जब बिरामी हुन्छौँ नि तब अझ बढी हामी आफ्नो मान्छेलाई सम्झन्छौँ तपाईँले पनि सम्झिरहनु भएको होला यतिखेर र तपाईँका कमेन्टहरूलाई म पुनः पढ्न गइरहेको छु अबको क्रममा तपाईँका बाँकी कमेन्टहरू तपाईँका कमेन्टहरूमा मैले धेरै साथीहरूको कमेन्ट पढिसकेको छु हरिजी को पढ़े गरी रातजी को पढ़े अर्क कमेंट रोशन घलाक जी ने कमेंट कर हेलो हाई रात्रि कालीन को चीसो मौसम संग रेडिओ सु बस्त संपूर्णला नमस्कार म रोशन घलाटार दुई हाल दोहा कतार्ट वहाँ अगड़ी लेख्स ये नई लेख् रहे थैंक यू सो मच तैंको कमेंट का लगी अर्क कमेंट कर वांगजू बाइवा तामक लेख्स वहाँ जो जो कहीं कुछ लेखक छुरी त तपाईँ भनेको लेखु कि भनेको तपाईँ रुगाबाट पीडित हुनुहुँदो रहेछ धेरै दुःख दिन मनले मानेर त्यसैले यो छोटो कविता आउँछ सबै मित्रहरूको लागि भन्नुभएको छ मैले तपाईँको नाम अलिकता गलत उच्चारण गरेको भए माफ गरिदिनु होला उहाँले वाङजु वाइमा तामाङ छ उहाँ अगाडि लेख्नुहुन्छ मलाई कविता पढ्न चाहिँ अलि आउँदैन <laughs> मिलाएर सुनिदिनु होला है त उहाँले लेख्नु छ अह शब्दको गमला बनाएर रुपे अक्षरका अक्षरको कविताहरू शब्दको गमला बनाएर रुपे अक्षरको कविताहरू यता मसी साची राखेँ उनी धेरै गजलको भलाहरू कसैले मन पराएर वाह वाह गरे, कसैले आफ्नो भएरै उहाँ गरेँ कसैले म देखेर उहाँ गरेँ जसले जसरी जहाँबाट वहाँ गरे पनि म बाली खुसी त हुनै पर्यो यता कसैले मुन्टो बटारे कि उनलाई मन परेन होला सायद मैले फक्राएको कविताको फुल हिजो कसैबाट प्रशंसा पाएर गमक्क थिए हिजो कसैबाट प्रशंसा पाएर गमक्क थिए तिमीले रोपेको फुलहरू धेरै राम्रो छ यसरी नै मौला मौलाउँदै जाओस् सुनेर आज यो थेप्चे नाक आज यो थेप्चे नाक झनै झनै थेप्चिएको छ थ्याचै सुनेर अरूको प्रेमीले कति ख्याल राख्छ आफ्नो भनी बोल्न नै भाउ खोज्छ गाह्रै रहेछ गाह्रै रहेछ हौ मैलो एक असल प्रेमी भन्न पनि गाह्रै रहेछ उमाइलो एक असल प्रेमी बन्न पनि कसैको असल साथी भनेन असल छोरा भनेन असल दाई भनेर असल भाइ भनेन तर यो चाहिँ पक्कै सत्य हो म उनको असल प्रेमी बन्न सकिनँ मलाई उही फुलहरूको बगान गोडिरहन मन लाग्छ उनीलाई सहयात्री बनाएर कविताकै फुल त्यो मनमा फुलाएर मलाई उही फुलहरूको बगानमा गोडिरहन मन लाग्छ उनीलाई सहयात्री बनाएर कविताकै फुल त्यो मनमा फुलाएर एक असल प्रेमी बन्न नसकेरी भन्नु छ मलाई असल साथी रम्र मैले रोपेको कविताको बगानमा देखाउँदै दे शब्दको गमलाहरू अनि त्यही बगानमा बसेर पिरतीको सपना बुझ्दै जिउनु चाहिँ एक छोटो जीवन पिरतीको सपना बुन्दै जिउनु चाहिँ एक छोटो जीवन वागु भाइमा क्षतिजबारेबाट उहाँले हामीलाई कवितांश पठाउनु भएको थियो मैले कविता कविता जसरी पढिनँ त्यसको लागि माफ गरिदिनु होला थ्याङ्क यू सो मच सर्वप्रथम तपाईँको आज मात्रै पढ्न पाएँ जस्तो लाग्यो खुसी लाग्यो आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ यतिखेर तपाईँका अन्य कमेन्टहरू पढ्छु धेरै कमेन्टहरू रोबे अर्जितजीको मैले कमेन्ट अघि नै पढेको थिएँ अर्को रहेछ उहाँले सधैँझै आज नहीं तैयक मीठो भोइस में माया को परिभाषा सुन्न पाउदा हरेक एक दुख पीड़ा चोट लाई भूल पाऊँ आनंद दादा इसी अजन नई नया नया प्रोग्राम माया को बारे में संचालन कर मेरे बेस्ट फ्रेंड लाइस यू एंड लव यू भैंक छुट्टी दादा टेक केयर फेरी भी होने यू सो मच तैंक योग कमेंट को लगी रुप्रे साथी को कमेंट अज बाकी कसरी सकाने जस्ट भैया अलिकता रुगाखुकीले पनि ग्रस्त बनाइरहेको छ तपाईँलाई पनि थाहा छ अर्को कमेन्ट गर्नुभएको छ अविरुल प्रेमीजीले हाई दादा यो अल्पकालीन जीवनको दीर्घकालीन सम्झना आज मेरो एसएमएस भन्नुपर्दा मेरो मेरो आत्मीय साथी बबिता मक्तान अनि मेरो बेस्ट साथी युनि साथीलाई मिस्यु भन्छु म अविरुल प्रेमी आ, मिसन आ, मिसन चित्तामा Chita ma djaleko euta las okay bye bye okay good night have a sweet dream bavita and yodisa ma dhanyabaad cha thank you so much tapai ko yo Comment को लागि थुप्रै साथीहरूको कमेन्टहरू अझै बाँकी छन् म कमेन्टहरूलाई सकाइरहेको छु तामाङ बिमलाजीले कमेन्ट गर्नुभएको छ हाई दादा सन्चय हुनुहुन्छ म बिमला बोमजन फ्रम पदमपुखरीबाट आजको म्यासेज भन्नुपर्दा मिस यु अल फ्रेन्ड एन्ड युनिसा दिलाई लभ यु मिस यु भन्दै छुटिन्छु चु दादा गुड नाइट ह्याभ अ स्विट ड्रिम्स ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ प्रिन्स तामाङजीले हेलो चन्द्रजी सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु मि प्रिन्स तामाङ फ्रम भैँसे टुडे माई फ्रेन्ड्सहरूलाई मिस यु भन्न चाहन्छु And my lovely friends, sorry me lalai, miss you, and meru mutuba vashna shafal, maya ko laghi, me to samjana, and I love you so much banna chancha. Bye banu acha, thank you so much, tawaii comment ko laghi. Orko comment gandu bhaa cha, isha a shafal limbo jile, hi all, good night banu acha, thank you so much, tawaii ko yu comment ko laghi. Orko comment gandu bhaa cha, ah, bheshraj chemjong jile, hello namaste mi bheshraj chemjong from uh, uh, durdim. दुर्दिम्बा पाँच थरबाट र साथीहरू विस गर्नुपर्दा मायालु लिम्बू त्यसै गरी सुशीला राई ज्योति पालुगुवा त्यसै गरी नानु लिम्बू सानु सुनिता तामाङ त्यसै गरी हिमकला रिग्मी सन्जिता माखिम लगायत अल फ्रेन्ड्सलाई मीठो सबने भन्द बाई भाषा भन थैंक सो मच तभी कमेंट को लगी रेज रिफ्रेस कर हरिखु तब कामेंटे कि सायद एसएमएस रमेंट कर एसएमएस रमेंट पढ़ना भैन धेरे साथी गुनासो भी कर सकें तब को नाम मात्र भावु टेंसन नलिह अर्को कमेंट कर भेषराजीको पढेँ मैले युनि साथीजीले गर्नुभएको छ गेट विल सुन चन्द्र गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्ट लागि अर्को कमेन्ट गर्नु भएको छ हाउडे केटो महजीले अधेरी रातको चिसो चिसो मौसममा हजुर प्रोग्रामसँगको यो मेरो पल समय छोटो छ लामो यात्रा मनिष अँ मनिष पल केही रेकियो भन्नुभएको छ वाले केही दिनको हो मान्छेको जीवन जिन्दगा नै कहाँ गएर टुङ्गिन्छ थाहा छैन आज छु म भोली नहुन पनि सक्छ के गर्ने भगवान्ले नै लुट्दो रहेछ कुनै समय लाई दोष दिउँ कि आफ्नो लाई नै यस्तै रहेछ कुनै पल कसैको हुन नपाउँदा दुःख दुःख मानेर के गर्नु समयसँगै मन पनि बदलिँदो रहेछ थाहा भएन मलाई हिजो गरेको माया आजसम्म हुन्छ जस्तो लागेको थियो तर होइन रहेछ केही दिन उसँग नहुँदा उसले मलाई बिर्सेछ सायद माया त्यो होइन हिजो सात दिनेले आज सात साथतिर जान्नु पऱ्यो नि आइ एम फ्रम हटिया निमा सु, आ, सुरेश बलामीजीले गर्नुभएको छ सुरेशजी थ्याङ्कयू सो मच तपाईँको कमेन्टको लागि दुःखमा हुनुहुन्छ धेरै दुःखी नहुनुहोला थ्याङ्क्यु सो मच अर्को कमेन्ट गर्नुभएको छ हाउडे केटौजीले दोहोऱ्याएर गर्नुभएको छ डब्लु डब्लु डब्लु अब डाट डाट गर्नु भएको छ थ्याङ्क्यु सो मच तपाईँ लागि केही साथीहरूको कमेन्ट छुटेकी भनेर म हेर्दैछु एसएमएस मैले सबै पढिसकेको छु है साथीहरू तपाईँको एसएमएस बन्द पनि गरिसकेको छु लिनलाई मैले केही साथीहरूको कमेन्ट छुटे कि भनेर म दोहोऱ्याएर हेरिरहेको छु र कमेन्ट यति नै रहेको छ तर पनि केही साथीहरूले अझै हाम्रो कमेन्ट आएन भनिरहनु भएको छ कमेन्ट गर्नुभएको छ मिनाजीले खोइ त मेरो नएसएमएस न कमेन्ट केही राख्नु भएन नि भन्नुभएको छ मिनाजी लाउन तपाईँको कमेन्ट पनि आएन एसएमएस पनि आएन कमेन्ट चाहिँ अन्तै गर्नुभयो कि जस्तो लाग्यो एसएमएस पनि सबै पढेको छु तपाईँले पढ्दा पनि नसुन्नुभयो कि तर बिनाजीको एसएमएस मैले पढेको छैन जस्तो लागेको छ किन भन्दा तपाईँको एसएमएस मैले यहाँ पनि प्राप्त गरेको छैन बिनाजी थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अनि एसएमएसहरू पनि गर्नुभएको छ थुप्रै साथीहरूले उहाँहरूको पनि केही अब सबै कुरा हेर्न चाहिँ गाह्रो भइरहेछ म जे हेर्ने प्रयास गरिरहेको छु अनि रेणुकाजीले पनि गर्नुभएको रहेछ रेुकाजी तपाईँको पनि एसएमएस र कमेन्ट मैले कमेन्ट चाहिँ पढेको जस्तो लाग्यो एसएमएस चाहिँ आएको छैन कि जस्तो लाग्यो थ्याङ्क्यु सो मच तपाईँहरू सम्पूर्ण कमेन्ट गर्ने साथीहरूको लागि धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ एसएमएस गर्नुभएको थियो सत्तरीजना साथीहरूले यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ एसएमएस र कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णहरूलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम सुनेर साथ दिनुहुने पनि धन्यवाद आज तपाईँले कार्यक्रम सुन्न भ्याउनु भएको छैन भने तपाईँले युट्युब च्यानल एसएबिआई यसएयुजिएटी सबै सौगातमा सहज गर्नुहोला मोटुदेखि मोटुसम्म तपाईँले सुन्न सक्नुहुनेछ एकैछिन पछाडि म अपलोड पनि गर्नेछु र तपाईँ सम्पूर्णलाई धन्यवाद भन्दै आजको लागि म तपाईँकै मनमित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री